गुम् तपाईँले यी शब्दहरू पक्कै पनि सुनिरहनु भएकै हो शुभ कार्य सुरु गर्ने बेला र कुनै कार्यक्रमको उद्घाटन अघि वासन गरिने स्वस्थी शान्ति हो यो आज दिनको ठिक बाह्र बस्न लागेको थियो सिद्धवनका निजी विद्यालयका शिक्षकहरूले पण्डित ऋषि दुवारीलाई बोलाएर स्वस्ति शान्ति वासन गर्न लगाएका थिए बाटो हिन्दुल गर्नेहरू अचम्म पढ्दै थिए टाडी चोकको चौतारामा झुन्डाइएको एउटा ब्यानरमा लेखिएको थियो स्वस्थ शान्ति वाचन कार्यक्रम अनि ब्यानर अगाडि उभिएका थिए पण्डित ऋषि र उनले स्वस्थी शान्ति प्यापसनको मती सुधार्नको लागि गरिएको रहेछ विभिन्न समयमा विभिन्न संघ आन्दोलनबाटै माग पुरा हुन्छ भन्ने विश्वासका साथ बन्दसम्मको आन्दोलन गर्ने गर्दछन् तर शिक्षकहरू केही रचनात्मक कार्य गर्न सक्छन् भन्ने मनसा का साथ मती बिग्र को मती सपा का धार्मिक कार्य अंतर्गत संघर्ष समिति का संयोजक विजय पांडे हमी य कार्षक ने विद्रोही भागने तरीके हमी एकामक तरीके चित्रण करना खोजे तर गर हमी देखा खोजें शिक्षक अलिकत क्रिएटिव भी हो सकता सकारात्मक काम उन् सक बंद के कार्यक्रम मत उन्दोलन कर जाने का समाज में आंदोलन करने नया विकल्प काला हमी एमिक जो मत बिजि को मती सफारको लागि जुन धर्म हाम्रो हिन्दू धर्म ग्रन्थमा चाहिँ उल्लेखित भएको चाहिँ एउटा व्यवस्थालाई हामीले प्राविधिक रूपमा अघि सारेर लाक्षाक्षणिक रूपमा चाहिँ तापसङ्गको मति सुधारको लागि भन्दा हामीले यो कार्यक्रम गरेका हौँ इस्टु नेपाल सरकारी कर्मचारी सरह तलब पाउनु पर्ने महँगी भत्ता दिनुपर्ने नियुक्ति पत्र उपलब्ध गराउनु पर्ने लगायतका माग राखेर विगत एक महिनादेखि आन्दोलनमा छ विभिन्न चरणमा प्याप्सनसँग इस्टुको वार्ता भएको छ तर प्याप्सन इष्टको माग पुरा गर्नमा डगमग छैन आफहरूको माग पूरा गराउन प्याप्सनले आनाकानी गरिरहेको उनीहरूको आरोप छ प्याप्सनलाई ग्रह लागेकोले शिक्षकहरूको सेवा सुविधा बढाउन तर्फ सकारात्मक नभएकै कारण प्याप्सनको ग्रह दशा टार्न गरेको इस्ट नेपाल जिलाध्यक्ष विष्णुरी थापाको भनाइ छ यदि मती नसुध्रिए नयाँ कार्यक्रमको घोषणा गर्ने र त्यसपछि प्याप्सन घुँडा बाध्य हुने थापा बताउनुहुन्छ मात्रै सुध्रिएन भने तत्काल जिल्ला कार्य समितिले एक दुई दिनभित्रै नयाँ बैठक बसेर नयाँ कार्यक्रमको घोषणा गर्नेछ त्यो कार्यक्रमले निरन्तर आन्दोलनका कार्यक्रमहरू अगाडि ल्याउँदा बाध्य भएर प्याप्सनले शिक्षक कर्मचारीको श्रमको शोषण गर्दैनौँ हामी श्रमको सम्मान गर्छौँ जसरी पनि पाउनुपर्ने उचित हामीले धेरैले भनेका छैनौँ तपाईँहरूले भने जति हामी काम गर्छौँ नेपाल सरकारले तोकी जति हामीलाई तलब भत्ता दिनुहोस् भने आऊ त्यतिको लागि हामी जस्तो सुकै आन्दोलन गर्न पनि तयार रह नभएको भन्दै आज इस्ट नेपाल जिल्ला का बन्दका बंद कारण जिल्लाका एक सय चौसठी विद्यालयका विद्यार्थीहरू भने पठन पाठनबाट वञ्चित भए विद्यालय बन्दै गरेर आन्दोलन गर्दा यसको विरोध पनि भएका छन् माघ जे जस्तो भए पनि बन्द नै गर्नु भने उचित होइन त्यसैले आन्दोलन गर्नुभन्दा वार्ताकै माध्यमबाट समाधान गर्नु आवश्यक छ